अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अरियान संविधान निर्माण हुनुअघि नै स्थानीय निकायको निर्वाचन हुने उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिम्हाको भनाई यही सरकारले संविधान निर्माण गर्ने दाबी। प्रेस चौतारी नेपाल चितवर शाखाको छैठौँ जिल्ला अधिवेशन चल्दै अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भारतको उत्तराखण्डमा आएको बाढी पहिरोका कारण कम्तीमा सत्रजनाको मृत्यु बाढी पहिरोका कारण चारधाम यात्रा मार्ग पनि अवरुद्ध र इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन आज सुरु हुँदै स्तमा उप प्रधान विकास मन्त्री प्रकाश मारसिंहले संविधान निर्माण हुनुभन्दा अघि नै स्थानीय निकायको निर्वाचन हुने दावी गर्नुभएको छ प्रेस युनियन चिदोवन शाखाले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिंहले राजनीतिक सहमति जुटाएर माघ आठ गते अघि नै संविधान हुने माघ आठ गते अघि नै निर्वाचन हुने गरी मिति तोक्ने बताउनु भएको छ उहाँले संविधान निर्माणको कार्यतालिका अनुसार नै अगाडि बढिरहेको भन्दै समयमै संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ असोज महिनासम्ममा संविधानको मसुदा तयार हुने उहाँले बताउनु प्रधानमन्त्रीको स्वास्थ्यका कारण सरकार गठबन्धनमा तलमाथि हुने सम्भावना नरहेको बताउँदै सिंहले यही सरकारले संविधान निर्माण गर्ने दावी गर्नुभयो नेपाली कङ्ग्रेसका महामन्त्री समेत रहनुभएका सिंहले समितिको बैठक बसेर वर्तमान कार्य समितिको म्याद एक वर्ष नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं सभासद गगन थापाले पहिलो संविधान सभाले गरेका सहमतिको स्वामित्व ग्रहण गर्दै तोकिएकै मितिमा संविधान जारी हुने बताउनु भएको छ नेपाली कंग्रेस झापाले आज बिर्ता मोडमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता थापाले सबै दलको सहभागितामा आगामी असोसम्म संविधानको पहिलो खाका तयार हुने र माघ आठ गते मुलुकै पहिलो लोकतान्त्रिक संविधान जारी हुने बताउनु भयो एकीकृत माओवादी र मधेसवादी दलहरू सहभागी संघीय गणतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ माओवादी अध्यक्ष प्रचंड निवास लजिमपाट में अब कोई बेरम बस्ने बैठक में समूहिक राजनीति रविधान निर्माण का विषय में छफल होने नेता गत असार छब्बीस गति घोषणा भारती मोर्चा में मा, माओवादी मधेशी जनअिकार फोरम लोकतांत्रिक मधेशी जनअिकार फोरम नेपाल तराई मधेश लोकतांत्रिक पार्टी सद्भावना पार्टी संघीय सामजवादी पार्टी नेपाल र तराई मध्ये सद्भावना पार्टी आबद्ध छन् राज्य पुनर्संरचना को चौध वा आयोगको दस प्रदेशको प्रस्तावलाई आधार बनाएर पहिचानसहितको सङ्घीयता हुनुपर्ने स्वाय सुशासनयुक्त स्वायत्त प्रदेशहरूको स्थापना पुनः समानुपातिक निर्वाचन प्रणाली सङ्घीय न्यायपालिका संवैधानिक अदालतको व्यवस्था बहुभाषिक नीति राज्यका सम्पूर्ण अङ्गहरूमा जातीय तथा सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वका लागि दबाब दिन मोर्चा गठन गरिएको हो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समिति बैठक आज पनि जारी छ बैठकले स्थानीय निकायको निर्वाचन जतिसक्दो चाँडो गराउन सरकारलाई दबाब दिने निर्णय गर्ने बताइएको छ आजको बैठकमा बाँकी रहेका सदस्यहरूले धारणा राख्ने कार्यक्रम तय भएको छ त्यस्तै अहिलेसम्म धारणा तथा सुझाव राख्ने सदस्यहरूले स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई दबाव दिँदै पार्टीले पनि आन्तरिक रूपमा तयारी गर्नुपर्ने धारणा राखेको नेता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ धारणा राख्ने क्रममा सदस्यले भित्र सक्रिय रूपमा पार्टीले भूमिका खेल्नुपर्ने पार्टीको संगठन सुदृढीकरण अभियानमा मेची महाकालीसम्म सञ्चालन गर्नुपर्ने पार्टीभित्र अनुशासन कायम राख्नुपर्ने लगायतका रहेका छन् बाढ़ी पहिरो पीड़ितलाई राहत तथा पुनर्स्थापनाको काम भइरहेको सरकारले जनाएको छ जला दैविक प्रकोप उद्धार समितिको नेतृत्वमा सरकारी तथा गैर सरकारी निकाय निजी क्षेत्र लगायतको सहकारीमा काम भइरहेको गृह मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार लगातार तिन दिन पानी पर्दा त्रिपन्नजनाको ज्यान गएको छ भने छत्तिसजना घाइते र पचहत्तरजना बेपत्ता भएका छन् विस्थापित भएका पैँतिस सयभन्दा धेरैको उद्धार गरी खाने व्यवस्था मिलाइएको पनि मन्त्रालयले दावी गरेको छ यसैबीच बर्दिआएको बाढीमा परेर ज्यान जानेको सङ्ख्या पुगेको छ आज बिहान बर्दियाको बानिया भारमा चारवटा सब फेला परेको छ शुक्रबार चाहिँ एक बानिया भारमै चारजनाको सब फेला परेको थियो सबको पहिचान हुन नसकेको जिल्ला प्रहरीकारले बर्दियाले जनाएको छ बर्दियामा अन्य सोह्रजना बेपत्ता भएका छन् तर स्थानीयले भने पचासभन्दा धेरैको ज्यान गएको र सयभन्दा धेरै सम्पर्कविहीन भएको बताएका छन् वर्षापछि बबई नदीमा आएको बाढीमा परेर दागमा बेपत्ता भएका मध्ये सातजनाको सब फेला परेको छ यो जिल्लामा बाढी र घर भत्किएर ज्यान गुमाउनेको सङ्ख्या तेह्र पुगेको छ बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ तिन दिनदेखि लगातार परेको झरी थामिएको छ बाढी आउने गरी लगातार झरी पर्ने सम्भावना तत्काललाई नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ सा। महाशाखाका मौसमविद शिव नेपालका अनुसार दिउँसो पख पश्चिम र बेलुकीपख पूर्वका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ तर गएको दिनमा जस्तो लगातार झरी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनु भयो मनसुनको सिजन बाँकी नै रहेकाले बेला बेलामा केही ठाउँमा पानी पर्न सक्ने उहाँको भनाइ छ झरी थामिएपछि नदी र खोलामा पानीको सतह घट्न थालेको छ स्वास्थ्य मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महा महाशाखाले अफ्रिकाबाट आउने यात्रुहरूको स्वास्थ्य परीक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि इबोला डेक्स सञ्चालन गर्ने जनाएको छ महाशाखाले डेस्कमा हिँडिरहेका व्यक्तिको स्वतता क्रमपत्ता लगाउने थर्मल क्यामेरा समेत जडान गरेको छ महाशाखाका निर्देशक डाक्टर बाबुरामरासिनीले इबोला डेस्कको आज र भोलि परीक्षण गर्ने र सोमबारदेखि चाहिँ पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुभएको छ अफ्रिकाबाट आउने सबैले हेल्थ डेस्कमा जाँच छ स्क्रिन फर्ममा उनीहरूले शरीरको तापक्रम आखा रातो भएको वा नभएको सालामा रातो धा बिबिरा देखिएको वा नदेखिएको लगायतका इबुला इबोला लक्षण सम्बन्धी जानकारी उल्लेख गर्नुपर्ने बताइएको छ नेपाल चितवन शाखाको छैठौँ जिल्ला अधिवेशनमा केही बेरमा बन्द सत्र सुरु हुँदैछ भरतपुरको निर्माण व्यवसायिक सङ्घको सभा हालमा भएको उद्घाटन कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल प्रमुख अतिथि रहनु भएको उद्घाटन कार्यक्रममा बोल्दै पत्रकारका विभिन्न पेसागत सङ्गठनहरूको प्रतिनिधिहरूले प्रेस व्यावसायिक पत्रकारिताको विकासमा जोड दिएर अगाडि बढ्न सुझाव दिएका छन् विभिन्न राजनीतिक सङ्घका प्रतिनिधिहरूले राजनीतिक दलका प्रतिनिधिहरूले हरेक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा अझ सशक्त भूमिका रहने बताएका छन् अधिवेशनले आजै नयाँ कार्य समिति चयन गर्नेछ न कार्यसमितिको अध्यक्षका लागि शिशिर सिंह खडा तीर्थ नेपाल र मोहन बसियाले उम्मेदवारी दिने बताएका छन् उपाध्यक्षमा सुबास पण्डित र टिका दत्त तथा सचिवमा दिपेन्द्र अधिकारी र गोविन्द घिमिरेले उम्मेदवारी दिने बताएका छन् अब पालो अर्पणजना आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ बाढी पहिरोबाट धनजनको क्षति कम गर्न को बढी जिम्मेवार हुनुपर्ला ए स्वयं व्यक्ति विशर्खा र सी दुवै ज मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप एक यलेल पोल टाइप गरी, आपुले लागे को उत्तर ए बी वा सी टाइप करी चौवालीस पचपन्न वैंतालीस पचपन में पठान सकन होने अर्पण जन आवाज को मत परिणाम हरेक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने पोखरा छपन्न पांच तिर शून्यबे पचास सात सौ तिरचाली अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम बत्तीस डिग्री ताप सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो पानी बढ्न सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरि सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ सिन्जार क्षेत्रमा इस्लामिक लडाकु समूह आइएसले याजिदी धार्मिक समुदायका अस्सीजनाको हत्या गरेको छ लडाकुले सिन्जार नगरबाट पैतालिस किलोमिटर टाढा पर्ने कोचो गाउँमा प्रवेश गरी याजिदी समुदायका पुरुषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् उनीहरूले महिला र बालबालिकालाई अपहरण समेत गरेका छन् आ यस लडाकु पाँच दिनसम्म गाउँमा पसि त्यहाँका बासिन्दालाई धर्म परिवर्तन गरी इस्लाम बनाउन इस्लाम धर्म अपनाउन, सहमत गराउने प्रयास गरेको तर याजिदी समुदायका पुरुषले नमानेपछि हत्या गरेको याजिदी सांसद महामा खारिलले बताएको बीबिसीले जनाएको छ भारतको उत्तराखण्डमा आएको बाढी पहिरोका कारण कम्तीमा सत्रजनाको मृत्यु भएको छ निरन्तर वर्षाका कारण पौडी जिल्लाको चार गाउँमा मात्रै आएको बाढीका कारण जनाको ज्यान गएको छ त्यहाँ थुप्रै परिवार विस्थापित भएको राज्य आपतकालीन परिचालन केन्द्रले जनाएको छ उत्तराखण्डका मुख्यमन्त्री हरिश रावतका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य चलिरहेको छ बाढी पहिरोका कारण चारधाम यात्रा मार्ग पनि अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन् अब खेल समाचार इङ्लिस प्रीमियर लिगको नयाँ सिजन आज सुरु हुँदैछ लिगको सिजन दुई हजार चौध पन्ध्रको पहिलो खेल साँझ साढे पाँच बजे ओल्ड फोर्डमा म्यान्चेस्टर युनाइटेड र म्यांचे सान्सी बीच हुनेछ सा। यो सिजनमा नयाँ प्रशिक्षक भित्रिआएको म्यानु सान्सी माथिको जितसँगै लिगको सुखद सुरुवात गर्ने दागमा छ डच प्रशिक्षक लुइस भान क्लबमा भित्रिएपछि म्यानुले खेलेका सबै खेलमा जित हात पारेको छ यस्तै आज नै नवप्रवेशी लिसेस्टरले एभर्टनको सामना गर्नेछ सा भने क्युपिआरले हलसँग स्टोक सिटीले एस्टन भिल्लासँग वेस्ट ब्रोमले सन्डरल्यान्डसँग तथा वेस्ट ह्यामले टुटन ह्यामसँग प्रतिस्पर्धा गर्नेछन् यस्तै आज आर्सनल र क्रिस्टल प्यालेस पनि आम्ने सामने हुँदैछ यो वर्ष प्रिमियर लिगका बिस क्लबले खेलाडी भित्र आउन चौसठी करोड सत्तरी लाख पाउन्डभन्दा बढी खर्च गरेका छन् यो रकम गत वर्षको भन्दा एक करोड सत्तरी लाख धेरै यसअघि यो सिजनका लागि खेलाडीको नयाँ अनुबन्ध तथा सम्झौता नवीकरणका लागि क्लबहरूले एक अर्ब पाउन्ड खर्च नै अनुमान गरिएको थियो विश्वकप फुटबलपछि सुरु हुन लागेको नयाँ सिजन अगाडि धेरै जसो क्लबले महँगो मूल्यमा खेलाडी अनुबन्ध गरिसकेका छन् यो वर्ष स्पेनी क्लब बार्सिलोनाका भरपर्दा खेलाडी एलेक्सिस तान्चे आर्सनलको जर्सीमा देखिनेछन् यस्तै एथलेटिकको मड्रिडका डिएगो कोस्टाचेल्सीमा अनुबन्धित भएका छन् दिउँसोहरू पुनः एकपटक संविधान निर्माण हुनु नै स्थानीय निकायको निर्वाचन हुने उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहको भनाई यही सरकारले संविधान निर्माण गर्ने दावी प्रेसारी नेपाल चितवन शाखाको छैठौं जिल्ला अधिवेशन चल्दै अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने भारतको उत्तराखण्डमा आएको बाढी पहिरोका कारण सत्रजनाको मृत्यु बाढ़ी पहिरोका कारण चारधाम यात्रा पनि अवरुद्ध रो इंग्लिश प्रीमि लीग को नया सीजन आज शुरू शिखर हार्डवेयर लत्नगर एक बकुलर पुरानों कर्मचार्य पेट्रो पंपंगे फोन नंबर शून्य छप्पन पांच तिरसठी रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष पलम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइं मल्टी लर्निंग रा, टेस्ट न मा रा प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथी मोबाइल अंठानब्बे चार बावन्न छयास एक एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने सिटी एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौं वार्षिकत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ जनालाई